नमस्कार थपल पाँच मेगासँग इन्टरनेट सुनिरहनु भएको छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा सिद्धवनको माडी स्थित गर्दै चार वनकट्टामा गैडाको आक्रमणबाट हिजो एकजनाको ज्यान गएको छ चितवन राष्ट्र निकुञ्जबाट निस्केको गैंडाको आक्रमणमा परि गर्दै सारका सत्तरी वर्षीय चैत्य बोटको ज्यान गएको जिल्ला प्रतिकारले चितवनले जानकारी दिएको छ गम्भीर घाइते भएका बोटलाई उपचारको लागि भरतुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो खुलाको पुल नजिक गएको पसलमा जाने क्रममा दिउँसो बोटलाई गैंडाले आक्रमण गरेको थियो यसअघि साउन पहिलो साता माड़ी अयोध्यापुरीको बगैमा बाघले आक्रमण गर्दा एक महिलाको गोर्खा फुजेल साध का कृष्ण प्रसाद अत्या का आरोपित भटाभट छूट था चितवन जिला अदालत में उपस्थित भर बयान दी हिजो थप जना रिहा भैया आरोपित विष्णु प्रसाद तिवारी बीस हजार रूपियाँ र सीताधिकारी सुध तारेकमा छुटेका छन् बयान पश्चात मुख्य न्यायाधीश विनोद मोहन आचार्यको एकल इजलासले थोन्सेक बहसपछि धरोटीमा छोड़न आदेश भएको अदालतका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो धरोटीमा धमाधम छुट्न थालेपछि अब आरोपित तेह्र मध्ये तीनजना मात्र छुट्न बाँकी छन् आरोपित तेह्रजना मध्ये अस्ति मात्र अस्थी मीनजजना छूटे थी वारेट जारी गरेको दिन में अस्थी अदालत में हाजिर भैया हिमलाल अधिकारी काली प्रसाद अघनाथ पौडेल धरोटी छूट थी इसबीच चितवन जगतपुर का म्यान पावर एजेंट हरिक्मा खाती को अपहणमा संलग्न आरोप लग अन्संधान काग काठमंड चितवन प्रहरी प्रवक्ता डीएसपी शान्तिराज कोइरालाका अनुसार अपहरण स्तर गौसला भएकाले अपहरणमा संलग्न आरोपीहरूसँग प्रारम्भिक बयान लिई शुक्रबार नै काठमाण्डु पठाइएको हो आरोपीहरू भुटबलका प्रकाश ने कावासोतीका खेमानन्द पाण्डे विकास सापकोटा र विशाल सापकोटालाई थप अनुसन्धानका लागि मिसिलसित पठाइएको कोइरालाले जानकारी दिनुभयो कृषि तथा वन विद्यालय कृषि संकाय रामपुर विरूद्ध सर्वोच्च अदालतमा मुद्दा र अख्तियार दुपयोग अनुसन्धान आयोगमा रिट दायर भएको छ कृषि संकायका दिन प्राध्यापक डाक्टर डेलीराम बराले विश्वविद्यालय नियमावलीलाई मिचेर विज्ञापन खुलाई आफू निकटका प्राध्यापकहरू नियुक्त गर्ने प्रक्रिया नरोकेपछि विद्यालयका प्राध्यापकहरूले नै कृषि संकाय रामपुर विरूद्ध शुक्रबार एकसाथ सर्वोच्च अदालतमा मुद्दा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिट दायर गराएका हुन् डिङले आफू निकट मानिने बालीरोग विज्ञानमा शंकर गैरे बाली प्रजनमा कृष्ण हरिढकाल र राजु खंगरे बागवानी विज्ञानमा विशाल श्रेष्ठ र माधवधिताल ग्रामीण समाज शास्त्रमा केपी थपलिया र बाल्य विज्ञानमा सुमन पराजली राख्ने तयारी भएको श्रोतले बताएको छ जसको विरूद्धमा क्याम्पसमा दिनौजसो विधार्थीहरू राके जुलुस निकालिरहेका छन् भने पठन पाठन समेत अवरूद्ध हुँदै आएको छ बाघको संख्या बढेसँगै यसलाई आहाराको कमी हुने देखिएको छ बाघको संख्याको तुलनामा यसले आहारा गर्ने जनावरको वृद्धि हुन नसक्दा दीर्घकालीन रूपमा बाघ संरक्षणमा चुनौती देखिएको हो चितवन राष्ट्रिय निकुञ्ज नेपालमा बाघको प्रमुख बाघ मध्ये एक हो यस निकुजमा अहिले एक बाघ छन् यो संख्या पाँच वर्ष अघि भएको गणनाको तुलनामा उनातिस बढ़ी हो सन् दुई हजार नौमा गणनामा चितवन राष्ट्रिय निकुञ्जमा एकानब्बेवटा बाघ रहेका थिए बाघको आहारा वृद्धि गर्नु अबको चुनौती हो राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहका प्रमुख डा चिरञ्जीवी पोखरेलले भन्नुभयो चोरी शिकार भन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती छ बाघको जीवनशैलीका बारेमा विद्यावारित गर्नुभएका पोखरेलले बाघको आहारा हुने वृद्धि र संरक्षणमा लाग्न जरूरी रहेको बताउनु छ रत्नगर नगरपालिका क्षेत्रभित्र रहेका सुकुम्बासी बस्तीहरूको सरकारवालाहरूको एक टोलीले अवलोकन गरेको छ रत्नगरको सौराहाचोक जयमंगला र सालघारीमा रहेका सुकुम्बासीहरूको बस्ती अवलोकन टोलीमा रत्नगर नगरपालिका गैर सरकारी संस्था ह्याबिटेटका प्रतिनिधि र चितवन क्षेत्र नम्बर दुईका सभासद शैष्नाथ अधिकारी लगायत सहभागी थिए रत्नगरमा रहेका सुकुम्बासी समुदायलाई व्यवस्थित तरिकाले स्थापित गराउने उद्देश्य अनुरूप आफ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 पूर्वी चितवनको खैरनीमा रहेको कंकाली सामुदायिक वनले उपभोक्ताको आय आर्जनका लागि फलफूलका बिरूवा वितरण गरेको छ आय आर्जनमा लाग्न प्रेरित गर्दै उपभोक्तालाई फलफूलको विरूवा वितरण गरेको वनले जनाएको छ वनले अहिलेसम्म एक फलफूलका विरूवा वितरण गरेको वनका अध्यक्ष रामी नेले जानकारी दिनुभयो उपभोक्ताका लागि वनले आँप कटहरेप्चे लगायत फलफूलका विरूवा वितरण गरेको अध्यक्ष नेौपानेले बताउनुभयो यसैबीच कंकाली सामुदायिक वनले यस वर्ष वृक्षारोपण वर्ष मनाइरहेको छ वनले गत चार महिनादेखि वृक्षारोपण वर्ष मनाउन शुरू गरेको वनका अध्यक्ष राममणी नेौपानेले जानकारी दिनुभयो वृक्षारोपण वर्षमा वनले एक लाख विरूवा रोप्ने लक्ष्य लिएको छ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्नगरको आयोजनामा हिजोदेखि पूर्वी उनको दुई स्थानमा राजयोग शिविर शुरू भएको छ शिविरको चितवन क्षेत्र नम्बर दुईका सभासद शेषनाथ अधिकारीले उद्घाटन गर्नुभयो रत्नगरको टाँडी र बल्छिलीमा एकै साथ शुरू भएको सो शिविर सात दिनसम्म चल्नेछ शिविरमा सु तथा सकारात्मक सोच कर्मको वास्तविक रहस्य परमात्मा शक्ति एवं वरदान तनाव एवं क्रोधमुक्त जीवन सुमधुर सम्बन्ध शान्ति एवं खुशीको मंगको अनुभूति लगायतका विषयमा प्रशिक्षण दिने ब्रह्मकुमारी राज्य सेवा केन्द्र रत्नगरकी प्रमुख शर्मिला आशार्यले जानकारी दिनुभयो शिविरमा काठमाण्डुबाट आउनुभएका ब्रह्मकुमार राजु घले प्रशिक्षण दिनुहुनेछ रत्नगर नगरपालिका कर्मचारीले साउन अठार उन्नाइस र बीस गते कार्यालय बन्द गर्ने जनाएका छन् नगरपालिकामा शहरी शासन विज्ञ र आईसीटी स्वयंसेवक कार्यालयमा नियुक्त गरी दवाबमूलक तरिकाले हाजिरी गराउने काम गरेको भन्दै नेपाल नगरपालिका कर्मचारी एसोसिएशन इकाई समिति रत्नगरले कार्यालय बन्द गर्ने बताएको हिज विज्ञप्ती जारी गर्दै जनाएको छ इकाई समितिकी कार्यवाहक अध्यक्ष उर्मिला तामाङ दाहालले जारी गरेको शहरी शासन विज्ञ र आईसीटी स्वयंसेवकलाई कारले प्रवेशमा रोक लगाउँदै कार्यालय बन्द गर्ने उल्लेख छ समितिमा कारले बन्द हुँदा पर्न जाने असुविधाप्रति कार्य समितिले क्षेमा समेत मागेको छ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सोनेज चितवनले सामाजिक सेवा गर्दै स्थापना दिवस मनाउने भएको छ महासंघको हिजो भरतपुरमा बसेको बैठकले नारायणगढ हाम्रो घरमा श्रैली अध्ययन गरिरहेका सड़क बाल बालिकाहरूलाई खाना खुवाएर स्थापना दिवस मनाउने हो विगतमा अन्तक्रिया र छलफल गर्दै कार्यक्रम गर्दै आए पनि यसपटक भने सामाजिक सेवा गर्दै बिहानको एक साक खाना खुवाएर स्थापना दिवस मनाउने कार्यक्रम तय गरिएको महासंघका सचिव राजु चौधरीले जानकारी दिनुभयो <स्थ> नारायणगढ बस पार्क टोल सुधार समितिले आउँदो भदौ चौविसमा चौथो राष्ट्रिय लाखी नाच प्रतियोगिता गर्ने भएको छ पाँच वर्ष अघि लाखे नाच प्रतियोगिता शुरू भएको थियो लगातार तीन वर्षसम्म प्रतियोगिता आयोजना भएको थियो तर बीचमा दुई वर्ष रोकिएको थियो हामी यो वर्ष फेरि भव्य रूपमा प्रतियोगिता गर्दैछौ तयारीका सम्बन्धमा छलफल गर्न शुक्रबार नानगढमा आयोजित बेलामा बज पार्क टोल सुधार समितिका अध्यक्ष निरञ्जन लाल श्रेष्ठले भन्नुभयो नेवार समुदायले निकाल्ने लाखे पछिल्लो समय कम हुँदै गएको छ चितवन र नवलप्रासीका पाँचवटा जेसीसहरूको संयुक्त आयोजनामा जारी जेसी सप्ताह अन्तर्गत शुक्रबार पूर्वी चितवनको पर्सामा महाविस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ उत्कृष्ट राष्ट्र विषयक निबन्ध प्रतियोगितामा जिल्लाका बाह्रवटा विद्यालयका चौविसजना विध्यार्थीहरू सहभागी भएको सप्ताहका संयोजक नमराज फुलले जानकारी दिनुभयो प्रतियोगिताको नतिजा सोमबार सार्वजनिक गरिने जनाइएको छ अब पालु अर्पण जनआवाजको अर्पण जनावाजमा जनावाज हाम्रो प्रश्न छ प्रधानमन्त्रीकै कारण वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको स्वास्थ्य मन्त्री खगराज अधिकारीको आरोप्रति तपाई के भन्नुहुन्छ प्रधानमन्त्रीलाई चुनौती र सी लोकप्रियता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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिग्न सड़क खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन अभिषेक काठमाडौँ मोगलिन दमोली पोखरा नानगढ परासी बटो सडक खण्ड पनि खुल्ला छन्ून् अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैंतिस डिग्री सेल्सियस से र न्यूनतम तापक्रम चौबीस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो पक्क बादल लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जनहित का मौसम संबंधी जानकारी संग आज का बिहान सात बजे स्थानीय समाचार सको ध्रुवराज खुना लग्ञ नमस्कार थानीय समाचार को साथ में शिकवर हार्डवेयर रत्नगर एक बफुलहर पुरानो कर्मचारी